हेलो हाय नमस्ते कार्यक्रम जसबाट इन्जोयलाई पर्खेर बस्नुहुने तपाईँ सम्पूर्ण सम्पूर्णमा हार्दिक हार्दिक हार्दिक स्वागत छ कार्यक्रम जसबाट इन्जोयमा फेरि पनि भन चाहे कन्ट्रोलमा हुनुहुन्छ यति बेला विष्णु र हलियरबाट हामी दुईजना छौँ म सम्झना छु र सँगै मसँगै हुनुहुन्छ म प्रतीक्षा पनि छु र आज पनि हामी प्रोग्राममा तपाईँलाई धेरैभन्दा धेरै रमाइलो गराउनको लागि आइसकेका छौँ पक्कै पनि साथीहरूले गेस्ट गरिसक्नु भएको छ होला संसना र प्रतीक्षा आएको थिइनँ त त्यसै पनि हुन्छ त्यसै पनि रमाइलो भइहाल्छ भनेर है दुईवटा फोन लाइनहरू भन्न चाहन्छु रुम सय सपन्न पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस विष्णुजी अगाडिपट्टि किन हामीलाई हाँसेर हेरनु प्रतीक्षा थाहा छ तिमीलाई खै यतापट्टि साइडमा रिजन्जीहरू हुन्छ साथी रिजन्जी तर राज्य जोकर देखिरहेको छ त्यही भएर त्यस्तै हुनसक्छ हेर मुख सबै सुनेछ है ठिकै छ केही छैन हामी पनि हाँस्छौँ एकदम कस्तो रमाइलो कुरा मैले सुनाउनुको लागि हतार हतार भित्र सम्झना बोल्न थालिसकेछ मैले त्यही भन्न लागेको थिएँ आज चाहिँ हामी एउटा रमाइलो टपिकमा चाहिँ तपाईँसँग कुराकानी गर्छौँ आज मैले अब सम्झनालाई भन्छु पहिला त्यसपछि साथीहरूलाई भनौँला होइन आज मैले ज्योतिषीलाई हात हिराएर आएको अनि त्यसपछि मलाई चाहिँ ज्योतिषले के भनेको छ थाहा छ अब तपाईँलाई चाहिँ एक हप्ताभित्र चाहिँ दुई लाखको चिट्टा पर्छ भनेर भन्नुहोस् होइन अनि सम्झनालाई चाहिँ यो ज्योतिषशास्त्र होइन पनि हुन्छ जसको हातै हुँदैन कि ज्योतिषशास्त्र अथवा हात हेराउने भाग्य रेखामा चाहिँ कतिको विश्वास लाग्छ या पत्कै विश्वास लाग्दैन राख्नको लागि हामीले दुईवटा नम्बर पढिसकेका छौँ लाग्छ हाम्रो भइसक्यो ल हामी साथीहरु ग्रासु हुन्छौ कुनै साथी लाइनमा हुनुहुन्छ म चाहिँ ढिला नगरी स्वागत गर्छु हजुर नमस्कार हेलो नमस्ते शुभ दिन अ नमस्ते शुभ दिन के भज्को बोलेको छ मोर शक्तिफोरबाट पवन जंग भन्दरी शक्तिफोर पवन जी पवनको त्यही आवश्यक छ यो गर्मीमा हैन हजुर हजुर त्यही भएर मन्द मन्द चलिराछ नि कति शीतल हो भगु पवन जी आउनेबित्तिकै हो हैन है अनि पवन जी अछा के छ हालखबर एकदम ठिकै छ पवन चाहिँ पवन चाहिँ भनिहालेँ पछाडि पवनको पछाडि के हो पवन जङ्गारी पनि अलिकति बड़ी अब अनि कति खानुभयो मन खानु अनि नयाँ नौलो त सबै ठिकै छ गर्मी बढाएछ एकदमै सबै खोरतिर कतिको घाम लाग्छ पवन चाहिँ आफै अनुमान <laughs> <अधर अधर। laughs> गर्नुहुन्छ स लाग्दैन अब यस्तो किन कसो भने अब एकिनै त हुन् अब कुनै पनि कुराहरू मिल्छ पनि जस्तै अब ज्योतिष विद्यामै हेर्ने हो भने अब अर्को वर्षको पात्र बनाउने ज्योतिषी नै हुनु अर्को वर्षको यो यो दिनमा चाहिँ त्यही त होइन नै नै यो यो दिन नै पूर्णिमा हो यो दिन औषधि हो यो दिन गर्छ गर्छ भनेर अगाडि नै पात्र बनाउँदा त्यही दिन लाग्छ हो कि नै अब त्यस त्यो अनुसार हेर्दाखेरि चाहिँ अब केही मात्रामा मिल्छ अब त्यस्तो थाहा पाउने ज्योतिषिले मानौ न हिजो हिजोको मिटिङमा त्यतिको दरबार हत्याकाण्ड भयो त्यो चाहिँ किन थाहा पाएन त होइन हजुर त्यही भएर अब ज्योतिष विज्ञान वि केही न केही भाग्य रेखा त हुन्छ भन्छ तर एक्ज्याक्ट नै अब सबै कुरा नमिल्न सक्छ तर कुनै कुनै कुरा मिल्न सक्छ अब डक्टरलाई पनि हामीले हन्ड्रेड पर्सेन्ट विश्वास गर्छौँ यसो ज्योतिष हुन्छ नि के भन्छ चिनाहरू चिना बनाउनु भएको छ कि छैन आफूले विश्वास भन्दा निको मन होइद पवनजीलाई चाहिँ भाग्यमा यो हातको रेखामा भन्दा आफ्नो कर्ममा विश्वास लाग्छ होइन त्यो हो तर फेरि यसमा समीकरण बन्छ क्या एउटा इक्वेसन हलै नहुने अब कुनै पनि कार्य सफलता मिल्यो भने चाहिँ अब मैले गरेर त मिल्यो भन्ने हुन्छ एउटा भने अर्को चाहिँ एउटा Okay, के अब यति भएपछि अब यो प्रोग्रामै सञ्चालन गर्ने हजुरहरूलाई डेलिगेसन नगरेर मेरो डेलिगेसन अधुरो हुन्छ त्यही <laughs> <थीव है> भएर <रहा। laughs> अनि दिपेन्द्र जाजरकोटका दिपेन्द्र धनकुटाका निलम अधिकारी अनि नेपालगञ्जका भरत साई र रामेछपका भरत बुढासोकीलाई स्पेसली सम्झिँदैन पवनजीले तिमीलाई ढाल दियो विश्वास नगर्ने मैले भनेकै छुइनँ उहाँ चाहिँ कसको सपोर्टमा हुनुहुन्छ भनौँ अथवा उहाँलाई चाहिँ केमा विश्वास लाग्छ भन्ने कुरा बुझ्छौ साथी हुनु लाइनमा होइन हजुर नमस्कार कट भइसक्यो रहेछ ल प्रतीक्षाले जित अहिले क्रम जारी छ पाँच तिन सय बत्तीस र तेत्तिस तपाईँको लागि हो अवश्य कोही साथी हुनुहुन्छ यति बेला जानकारी पनि गराउँछु गरिदिएछ संसारको जुनसुकै पनि सुन्न सक्नुहुन्छ प्रोग्राम आउने गर्छ एघार बजीबाट बाह्र तपाईँको साथमा रहने गर्छु अब चाहिँ एकदमै साथी हुनु पक्ष हाम्रो नि त हजिर के सो नो यान्दोको खबर ला दोइनको खबर सबै ठीकै छ दुईटा क्वेशन गइसक्यो हामीबाट हजुर समझनलाई चाहिँ मैले एकैचोटी सोधिसक्यो हजुर त त्यै वडाली बुझ्नलाई गाह्रो पर्यो एकैचोटी एन्सर दिनलाई गाह्रो पर्यो नि त अब के दिनन्छ अब हामी पालैपालो सँगैला प्रतीक्षाको बारे अहिले जुल सुरु गरेपछि खाने भयो कि खानु भएको छैन खाइसकियो हजुर त भयो आ के हामीले हाम्रो निलमजीले यत्रो ठुलो देशलाई सम्हार गरेर सुरक्षित गरेर राख्नुभयो अब आफ्नो कर्ममा विश्वास गर्नुहुन्छ आफ्नो राख्नुहोस् एक्चुली किनभने अब कुनै पनि कुरा गरिन्छ होइन अब हात हेरेर यस्तो हुन्छ उस्तो हुन्छ भनेर हामी कल्पना गर्छौँ क्या जुनसुकै ठाउँमा ज्योतिषमा जान्छौँ होइन अनि मान्छेलाई मेन्टली टेन्सन भएर टेन्सन गराउने काम हुन्छ त्यो भनेको होइन आफूले अनि आफूले अब आफूले के गर्छु कसो गर्छु भनेर आफूले निर्णय गर्नु अब राम्रो कुरा हो नि तर कसैले कसैको माध्यम मार्फतमा गर् यस्तो हुन्छ भनेर आफूले आफूलाई आफूले आफूलाई नै मेन्टल्ली टेन्सन दिइरहेको हुन्छ क्या त्यही भएर मलाई चाहिँ एकदम त्यो पनि हो होइन तर हाम्रो निलम्जीलाई थोरै निलम्जीको कुरालाई मैले थोरै काटेँ है त अब मेन्टल्ली टेन्सन लिने भन्ने कुरा पनि कुन कुरालाई कुन रूपमा लिने कुन कुरालाई कसरी लिने भन्ने कुरामा भर पर्छ होइन अब यतिखेर भोलि यस्तो नराम्रो हुँदैछ अरे तँलाई भोलि यस्तो एक्सिडेन्ट पर्छ भने चाहिँ ज्योतिसले हात हेर्दा यस्तो भन्यो भनेर त्यही कुरालाई सोचेर बस्यो भने त्यो स्वत चिन्तै चिन्ताले मान्छेलाई चितामा पुर्याउँछ होइन तर अब भोलि तिम्रो लागि राम्रो छ तिम्रो भविष्य उज्जवल हुँदैछ तिमीले परिश्रम गऱ्यो भने तिमी सफल हुन्छौ भनेर कसैले भन्यो भने त्यो त एउटा अलिकति अगाडि बढ्नको लागि एउटा हौसला प्रेरणाको स्रोत पनि त भयो नि त्यस्तो पनि हुन्छ नि हुँदैन रिलमजी अँ भन्नुहोस् न त्यही त निलमजीलाई चाहिँ भाग्य हातको रेखा भन्दा चाहिँ कर्मविश्वास लाग्छ हो आफूले अब जे कुरा गरिन्छ होइन आफ्नो आत्मनिर्भर छ क्या किनकि अब भागे छ भन्दैमा अब त्यो भाग्य अडिनु चाहिँ त्यो अब के भन्ने एउटा इक्जाम्पल भन्छु ल अब दोकानमा दोधिदियो भने अडिँदैन अरे भने सुन्ने सुन्नु भयो होला नि हजुरले पनि त्यो त हो तर तपाईँ अहिले कर्म गर्नुभयो त्यो पनि हो अलिकति आफू जति लागे पर्दा पनि जति दुःख गरे पनि उहो मैले किन म राम्रो हुन सकिनँ मलाई किन राम्रो भएन सायद मेरो भाग्यमा नै यस्तो छैन कि मलाई छैटीमा नै यस्तो लेखेर पठाएको रहेछ भन्ने सोच पनि आउन सक्छ मान्छे जब दुःखमा पर्छ हो कि होइन त्यो गर्नुहुँदो रहेछ मलाई चाहिँ प्रश्न पारिदिन्छु मलाई चाहिँ भाग्यमा एकदमै विश्वास लाग्छ आज म जहाँ जसरी अवस्थामा छु भाग्यकै कारणले आफ्नो कर्म गरिरहेको छु र कर्म सँगसँगै मलाई भाग्यले साथ दिइरहेको छ म चाहिँ त्यो भन्छु सुनु भएको थियो पवनजङ्टाको पवनजङ्ग भण्डारी नेपालगञ्जका भरत साई होइन रुकुमका दिेन्द्र खड्का खानकोट काठमाडौँका सुदन तामाङ डाङका धर्मराज बस्नेत रामे थाक रत बुढा थोकीहरूलाई पनि सम्झना छ भनिदिनु है सुनाइदिनु है सम्झनाजी अब चाहिँ हामी प्रोग्राममा मिठो गीत सुन्छौँ हामी विष्णुजीले चाहिँ निकै नै मिठो गीत छानेर हामीलाई सुनाउँदै हुनुहुन्छ साथीहरू पनि इन्जोय गर्नुहोस् अनि फेरि हामी इन्जोयमा फेरि आउँछ हाम्री प्यारी छोरी स्वर्गीय अमृता पाण्डेको जेठ नौ गते 25 वर्षको अल्पायुमय भएको असामयिक निधनमा सागर जानुहुने छरछिमेक इष्टमित्र बन्धु बान्धव एवं हामीप्रति सहानुभूति प्रकट गर्नुहुने सम्पूर्णमा यही जेठ बिस गते पर्ने बाह्र दिनको पुण्यतिथिमा आफ्नै निवास कठार साथ खरखुटेमा ग्रहणका लागि उपस्थितिका लागि हार्दिक अनुरोध टाकेटी एक अब किला गहना को हजूर ने चिंत लिन्दन होने वाला समझी जीव हम्रे रत्नगर दुई सीनेल रोड में सागर सुन सा पसल छिंता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 इटर की सुन मो प्रतिबद्धता मामू गरेर सिक्री पठाई दूसरा गहना पर्सा बजार को विश्वासादी ज्यासल को मंगल सूत्र बाला औब बना तो होनी पूर्वी चितवन को वर्ष पुरानो विश्वासिलो जल का विशेषता सुन साहना खरीद बिक्री पुरानो गई हर एक गहना एक निःशुल्क मरमत करो गो पेमा सुन धितो राखी लाइजान सकिने संपर्क अने सुधी ज्यासल खी चार पैसा बजार फोन शून्य छपन्न पांच कुमार विश्वकर्मा देखि किचनदेखि बेडरुम स्वदेशी रिसनीचर पाएसी सामान पनि सस्तो अनि फर्निचर दङ्ग भाचुमा त हजुर हेरी हेरी आफ्नो घर आमा बुवा दिदी बहिनी टाढी चोको सस्तो फर्नेछलाई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 हाई स्कूल रत्न सुन को शुद्धता हम दिशा कंप्यूटर प्रणाली नापतोल करी राशि अनुसार को पत्थर नया पुराहना ग्यारेटी का साथ खरीद बिक्री संपर्क बागलुंग मडी सुन चादी पसल रत्नगर दुई हाई स्कूल रोड फोन शून्य छप्पन पांच साठी शून्य सत्ताईस मोबाइल अंठानब्बे पांच पचास अंठानव तीन सौ सचालीस प्रोप्राइटर शमशेर घामल्य मड़ीरत्न घामल्य आयुर्वेदिक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 शहर बजार जहाँ तई एक्सप्रेस मेरे डिजिटल फोटो रो काम छह सा, छो एक्सप्रेस हम खार पर्सा बजार को चौबीस कोटी चोक नेपाल बैंक अगाड़ी एक्सप्रेस।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 पाज पचास चार चार सकताई से सतासी। तपाई को सेनेटरी एवं बाथरूम फिटिंग का सामान को हजार हमी कहाँ मिस्त्री, दक्षे प्लम्बर टॉयल्स सेनेटरी का सामान बाथरूम का सामान फलामे पाइप रेलिंग किचन फिटिंग का सामान सुपथ मूल्य में पाइन हमी कहाँ रोकियो कंपनी को धारो सात वर्ष को ग्यारेटी पांडा रिजाल पोलिटैंकी धारा फिटिंग पीबीसीप जीआई पाइप रहोक जानकारी कराइं अन्ठानब्बे चार पचास बयानब्बे शून्य उना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 समयमा फेरि पनि हार्दिक हार्दिक हार्दिक स्वागत छ प्रोग्राम हो जस फर इन्जोय तपाईँ सुन्दै हुनुहुन्छ इन्टरनेट लाइनमा विश्वको जुनसुकैको नाम रहेर पनि सुन्न सक्नुहुन्छ प्रोग्राम जस फर इन्जोय लिएर हामी प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजेको अर्पण खबर पछि तपाईँसँग हामी लगभग लगभग बाह्र बजेको समयसम्म रहने गर्छौँ स्टुडियोको घडीमा एघार हजुर अडतिस मिनट गइसकेको छ तपाईँहरूले डायर गर्नुपर्ने हुन्छ सुने छ भन्दा पाँच त्रिसठी तिन सय बत्तिस र पाँच त्रिसठी तिन सय तेत्तिस मलाई तिमीले ल भ प्रतीक्षा बोल्ने म सुने त्यस्तो <laughs> चाहिँ होइन ल फेरि हामी प्रोग्राममा रहेर तपाईँलाई एकदम रमाइलो खालको टपिक्स पनि आज लिएर आएका छौँ तपाईँको मासमा र तपाईँ चाहिँ भाग्य रेखामा कतिको विश्वास गर्नुहुन्छ तपाईँलाई कतिको विश्वास लाग्छ हातमा जुन रेखा हुन्छ नि हातमा रेखा हातमा भएको रेखामा चाहिँ कतिको विश्वास गर्नुहुन्छ यही टपिकमा लिएर डिस्कस गरिरहेको छ कहिले कहीँ झगडा परे जस्तो प्रत्यक्षलाई चाहिँ निकै नै भाग्यमा अनि यो हातको रेखामा चाहिँ धेरै नै विश्वास लाग्छ अरे तर एकदम त्यो त प्रत्यक्ष फेरि पनि भन्छु कि भाग्य उसको पनि हुन्छ होइन हातको रेखामा चाहिँ विश्वास नगर्नुहोस् भाग्य उसको पनि हुन्छ जसको हातै छैन उसको पनि त भाग्य हुन्छ नि हातको रेखामा भाग्य छैन भने हामीलाई भएन नि सरकारको विषय नै भएन नि हात हुँदैन हातको रेखा हेराउँछौँ त्यसको चाहिँ चिनाहरू हेराउँछौँ होइन यो सबै कुराहरू चाहिँ त्यस्तै त्यस्तै हो जस्तो लाग्छ रेखा अलिक त अब अलिकति भाग्य रेखा थाहा पाउनको लागि चिना बन्नै पर्छ त्यो मान्छेको निवारणको नाम के हो थाहा हुनैपर्छ बिचरा त्यो भाग्यले हातै नभएको कसरी के थाहा पाउने हो र भाग्य पछाडि त आफू कर्म गर्ने हो सत्कर्म गर्ने हो राम्रो काम गर्ने हो भाग्य आफै कोरिन्छ नि भाग्य भावीले लेखे पनि त्यो कर्म चाहिँ के हुन्छ नि आफैले आफैले गर्नुपर्छ कि यो भाग्यको रेखा चाहिँ आफैले बनाउने हो कि आज गरेको कामले भोलि हामीले सफलता मिल्छ त्यो त्यतिकै पनि राम्रो भइहाल्छ आफ्नो रेखाले केही फरक पाइँदैन कि प्रदीक्ष सम्झेरले भाग्यमा विश्वास गरिरहेको छ तै पनि विश्वास गर्दैन पर्सेन्ट भन्दा पनि मलाई चाहिँ खासै विश्वास लाग्दैन किर कुरा गरिरहेको छ लाग्छ कि लाग्दैन लाग्दैन यसरी राख्नु भएको छ त िय रेडियो रेडियो अर्को चाहिँ चार दुब्लो पाँच घाटमा सुनिरहनु भएको छ सँगै लाइनमा पनि तपाईँले त्यस्तो त बिहानको समय छ खाना खानुभयो तपाईँ खाने तर्फमा हाल्नुहुन्छ तपाईँ कतै यात्रामा निस्किँदै हुनुहुन्छ कि जहाँ हुनुहुन्छ जस्तो हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ हामीलाई सुनेर बस्नु भएको छ भने एक्लै हुनुहुन्छ कहाँ बोले कसँग बोले के गर्ने अल्छी लाग्यो भने जस्तो लागेको डल गर्नुहोस् एकदमै सजिलो नम्बर छ 056563332 फाइभ सिक्स फाइभ सिक्स थ्री थ्री थ्री र जिरो फाइभ सिक्स फाइभ सिक्स फोन नम्बर तपाईँको लागि मात्रै हो बाह्र बजीसम्मको लागि टपिक ल्याउँछौँ वास्तवमा भन्नुपर्दा अलिकति कुराकानी गरौँ होइन सम्झना विशेष गरी अहिले धेरै अब भाग्य रेखामा विश्वास गर्ने साथीहरू हुनुहुन्छ नगर्ने साथीहरू पनि सम्झना जस्तो साथीहरू पनि हुनुहुन्छ होइन तर अब हामी कस्तो कसले भनेको कस्तो कुरालाई चाहिँ विश्वास गर्ने कस्तोलाई नगर्ने भन्ने कुरा आजभोलि जताततै चोक चोकमा गल्ली गल्लीमा चाहिँ हात हेर्ने भनेर चाहिँ त्यो अलिकति ठाउँ ठाउँमा चाहिँ सबैजना चाहिँ चिना ल्याउनुहोस् अथवा चिना नभए पनि हातको रेखा मात्रै हेरेर भने पनि म तपाईँको भविष्य भनिदिन्छु अनि मलाई अलिकति पैसा दिनुहोस् हुन्छ नि अलिकति पैसा कमाउने माध्यम पनि त्यो बनिरहेको छ तपाईँले कसलाई कसरी कस्तो रूपमा विश्वास गर्ने विश्वास नगर्ने भन्ने कुरा हुन्छ अब कोही ज्योतिषहरू जो चाहिँ एकदम सुरुवातदेखि नै अहिलेसम्म चाहिँ ज्योतिष विद्या पढेर आउनु भएको छ वास्तवै उहाँहरूबाट हामीले केही सिक्नुपर्छ उहाँहरूले दिनुभएको ज्ञान मार्गदर्शनलाई चाहिँ हामीले लिनुपर्छ र थोरै भए पनि विश्वास नै गर्नुपर्छ ताकि जहाँ गयो त्यहीँ हात हेराउने जहाँ पुग्यो त्यही हात हेर्ने धेरै ज्योतिष शास्त्रलाई चाहिँ हामीले मान्नै पर्छ जे भए पनि ज्योतिष शास्त्र भनेको त एउटा शास्त्र नै हो नि होइन त्यसमा रहेर केही कुरा मिल्न सक्छ तर पनि त्यो हातको रेखा नै हेराएर हो हो मतलब भोलि त यस्तो हुने रहे। रहेछ भनेर आनन्दरी बसेको राम्रो राम्रो लेखाएको छ भनेर आनन्दी बसेर हुनेवाला केही छैन ल नानी तिमी यसो सिज तिम्रो फर्स्ट पोजिसन आउँछ भनेर भन्यो भने यदि हामीले नपढेको एक्जाम दियो भने त त्यो पक्कै पनि सम्भव छैन तर कहिले काहीँ एकदम के भन्छ नसोचेको कुरा हुन्छ भन्छ भनेको त सोइमा एक पर्सेन्ट भनेको पनि म चाहिँ त्यो भन्छु हाम्रो प्रत्यक्ष के हुन्छ त्यो मलाई पनि थाहा छैन ठिकै छ निस्कर्ष के निस्किन्छ हाम्रो एन्जय गर्नुहोस् यो सङ्ग म्याटर चिक् लिखे चौक लिख रसिमा This is... र यहाँहरू पनि नाच्नुभयो होला तपाईँहरू पनि होइन अब चाहिँ हामी प्रोग्रामको एकदमै अमृततिर आइसकेका छौँ जस्तो लागिरहेको छ मलाई विष्णु सरको विष्णुजीको इज्जा छ त्यो हामीले रेस्पेक्ट गरेर बोल्नुपर्छ हाम्रो विष्णुजाई किन भन्दा यति हामी दुईजना र तपाईँबाट चाहिँ अब भने प्रोग्रामबाट बिदा हुनुपर्ने बेला बेलामा हामी आइसकेका छौँ र आज हामीले तपाईँको लागि टपिक राखेका थियौँ होइन दुईजना साथीले चाहिँ आफ्नो विचार राखेर जानुभयो तर दुईजना मेरो पक्षमा हुन् त मेरो पक्षमा चाहिँ नभन्दा नौ तिमी यसमा चाहिँ सहमति अब हामी यहाँ प्रस्तुत भएको हिसाबमा चाहिँ सम्झनाको पक्षमा होइन अन्तमा अब हामी निष्कर्ष एउटै पक्षमा हुन्छौँ अझै भए पनि भाग्यको रेखा कर्म तपाईँ पनि होइन राम्रो काम गर्नुपर्छ भाग्य अवश्य पनि राम्रो हुँदै जान्छ होइन कर्म गर्नुहोस् सफलताले मेरो त भाग्यमै छैन अब के गर्नु हो भनेर निराश भएर बस्ने कुरा पनि आउँदैन राम्रो काम गर्नुपर्छ आफूले देखेको कामहरू सबै गर्नुपर्छ ट्राई गर्दै जानुपर्छ निराशा गर्नु भएन भयो भने प्र्याक्टिस गर्नु पर्यो अझै अझै अझै अगाडि बढ्दै जानु आफूमा विश्वास गर्नुहोस् कर्ममा विश्वास गर्नुहोस् अन्तमा हाम्रो निष्कर्ष यही हो र प्रोग्रामबाट अब भने विधा माग्नुपर्छ भनेर चाहिँ बिष्णुजीले अलिअगाडि नै भन्नुभएको त्यो भने पछाडि नै हामीले यति धेरै कुरा गरिसक्यौँ भने विधा हुनुपर्छ प्रोग्राममा आउने शक्तिहरूबाट पपनजङ भन्दाखेरि आउनु भएको थियो त्यसपछि आउनुभएको थियो उहाँलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छौँ फेरि फेरि पनि यहाँको सहभागिता रहनेछ भन्ने आशा पनि गरेका छौँ त्यसै कति साथीहरूले सुनेर साथ दिनुभयो उहाँलाई पनि धेरै धेरै धन्यवाद कम ट्राई गर्नुभयो होला लागेन त्यसको लागि सरी फेरि पनि भोलि ट्राई गर्नुहोस् भोलि पके पनि हामी आउने छौँ होइन तर सम्झनाएर मजा आएन सम्झना र मै होइन प्रत्येक जानी आउँछौँ प्रत्येक दिन आउने गर्छौँ बिहान एघार बजी भर्खर पछि बाह्र बजीलाई जस्ट फर इन्जुए चाहिँ सुनाउने गर्छौँ होइन साथीहरू त जो पनि हुनसक्छ नि होइन र अब चाहिँ इन्टरनेटर लाइनमा पनि सुनेर साथ दिनुभयो यहाँलाई पनि धन्यवाद दिन चाहन्छौँ र यतिका यति जेलसम्म चाहिँ हामीलाई कन्ट्रोल रुमबाट सपोर्ट गर्नुभएको थियो विष्णुजीले विष्णुजीलाई पनि हात गर्दै देखिन मिल मौसम बजिरहा छ यहाँले चाहिँ आहा नि त प्रतीक्षा सुनिराउ कि गैलेक्सियन बिते नमै गन गाला रात गाला रातै हैन समझेन गाला ला यो के चाहिँ हामी धेरै हो खाछिन है छोड्दै आजको प्रोग्राम जस्ट फर इन्जुइबाट एकै चोटि बिदा हुन्छु ओके मौसम सुना र प्रतीक्षा एकछिन दिहा हुन्छु बाइ गाला रात गाला रातै गाला को गानाला रात हो कंछी को गाना रात Take a knee को गालारा गई रेडियो और पॉन एक से चार थोपलो पांच मेगा हाल